उत्तराका गर्भस्थ बालकको जन्म भयो सबैले उत्सव मनाए जयते काल मनाए धनको आशीर्वादहरू दिए मङ्गल गानहरू गरे धर्मराज्यूको राजमहलको ब्राह्मण तर तु बालक आश्चर्य भयो त्यो बालक हुँदै गयो होइन ठुला बडाहरू गण्य सबै आए आशीर्वाद दिँदै चुम्दै काखमा काम गरे तर कसैका काँ जाँदा पनि त्यो बालकहरू होइन कसैलाई बालक प्राप्त भएको छोरो जन्मिया छ भन्ने अनुभव तब हुन्थ्यो तपाईँको त्यहाँ त्यार गएर बालक रुन थाल्छ ऊ पनि आएर आशीर्वाद दिन्छ कहाँ कहाँ लिन्छ चुन्छ बालक रुँदैन किनभने बालकका मनमा त भगवानको त्यही स्वरूप चाहिँ बसिराखेको आमाको गर्भमा जो स्वरूप देखाएको थियो बालकले घुमी घुमी उसलाई बचाउने भयो त्यो बालक त्यही खोजिराख्या प्रभुको त्यो रूप कहाँ देख्नु मैले कहाँ बेच्नु धर्म राज्यले पौत्र जन्मोत्सवको त्यस समारोहमा प्रभुद्वारकाभु दर्शन बसेला पनि पाल्नु भएको थियो जब प्रभुका काठमा पुग्यो बालक जाने बित्तिकै बडो मंगलमय ध्वनिमा रोयो त्यसपछि सब हर्षित भए बल्ल बालक भएको सुख सबै भनेर यस प्रकारले नामकरण गर्ने बेलामा परीक्षित भन्ने नाम राख्यो किनभने आमाको पेटमा गर्भस्थ अवस्थामा देखेको योमा पूर्ण रूपहरू नजर गुमाउँदै नामकरण गर्ने बेलामा परीक्षित भन्ने नाम राखियो तिनी परीक्षित महाराज बढेर पछि राज्य सम्हाल्ने उत्तराधिकारी बन्नुहुन्छ धर्मराजुष्टिका तिनको सहारा आफ्नो पौत्रको सहाराले धर्मराजुष्टिलाई बढे बढी राजस्व यज्ञहरू गर्ने सुग मिल्दछ विवाहित भएपछि मत्स्य देशका राजा उत्तर नाम गरेका राजा कि पुत्री इरावती राजकुमारीसँग महाराज परिषितजीको विवाह हुन्छ विवाहित पौत्र माथि राज्य भार सुी द्रौपदी चारजना भाइहरू सँगै उत्तरापेर राजनुहुन्छ महापत्य र यस प्रकार अब महाराज परिषितजीको अधिकारभित्र राज्यको क्षेत्र आउँछ उहाँ बडो भक्तिमय धर्म मीवनद्वारा पाण्डवहरूको किर्ति वर्धन गर्दै राज्यपालन गर्नुहुन्छ राज्य सञ्चालन गर्नुहुन्छ र दिग्विजय यात्रामा गएर एकचोटि घुमेर आफ्नो दरबारतिर फर्किन लाग्यो बेलामा सरस्वती नदीको तटमा एउटी गौमाता आँखाभरि आँसु पारे कि दुखित भएर केही कुरा सुनाउँदै थिइन् सामुमा साँडेको रूपमा थिए धर्म देवता थिए धरती पृथ्वीमाता थिइन् यी दुइटाको बिचमा संवाद भइराखेका थियो परिस्थितिले भन्नुभयो खबरदार को उसमा पहिला परिचय थिए किन यसरी सत्ताको मेरो राज्यमा आएर मेरो राज्यमा आएर यसरी उद्धण्डता गर्ने साहस कहाँबाट बटुलिस्के को होस् न भन् परिचय दे भनेर सोध्न थाल्नुभयो महाराज परिचयजी कलिजुग थियो त्यो कालो पुरुष भनेर आएको उसले हात जोडेर भन्नु महाराज मेरो नाम कलि हो हजुरको सामना गर्नु परेको थिएन अहिलेसम्म आजसम्म म खोरीमा थिएँ काम दर्शन मिल्ला भनेर आज स्वयं हजुरले आउनुभयो दर्शन दिनुभयो हजुर र मलाई पाँचवटा ठाउँ अथवा हजुरको बृष्टि दृष्टिले कहाँ कांग कहाँ मलाई अनुकूल पर्छ ठाउँ उपयुक्त ठाउँ मलाई बताइदिनु पर्छ म जहाँ गएर रहन सकु महाराज परीक्षितले भन्नुभयो है कलि तँलाई म पाँचैवटा स्थान दिन्छु है जहाँ जहाँ जुवा हुन्छ दिउतम पानम स्त्रेय सुना यत्रा धर्म चतुर्विधा जहाँ जुवा हुन्छ चक्का चक्का गर्दै मदान्त भएर जुवा खेल्छन् पहिला एकदम मित्र मित्र भएर बन्दु बन्धु भएर अडौँ बडो हृदय मिलाएर खेलिराखेका हुन्छन् एकैजना कुन कुरामा सहमति पर्छ भने लापा खेल्न थाल्छन् त्यस्तो जहाँ जुवाको तमासा चल्दछ हो त्यो ठाउँ त बस्ने ठाउँ हो कलि त्यहाँ बस्नु म जुवाको ठाउँ दिन्छु त्यसपछि जहाँ मद्यपान हुन्छ अहिले देवता जस्तो रहेको केही मात्र समय पछाडि दानव जस्तो बन्न खोज्छ नातेर हो त्यो जुवाको स्थान पनि तेरो बस्ने ठाउँ हो त्यहाँ बस्नु त जहाँ व्यव धर्म विपरीत मर्यादा विपरीत स्त्री पुरुषको सम्बन्ध हुन्छ हो त्यस ठाउँमा पनि सीमा छैन तर सदुपयोग धर्ममा परमार्थमा लोक कल्याणमा कहिल्यै हुँदैन हो त्यस्तो विकृत अवस्थाको तमोगुणी सम्पत्तिको थुपार्ने स्थिति जहाँ भइराखेका हुन्छ थुप्रिने स्थिति त्यो पनि तेरो बस्ने ठाउँ हो अनि यी सबैको साथमा जहाँ प्राणी हिंसा विभिन्न यज्ञ याजादीको वाहनाले विभिन्न देवी देवताको वानाले विभिन्न के के झार्ने खोक्ने वाहनाले त्यसरी निर्दयता साथ प्राणी जहाँ मारिन्छन् जानी जानिकन हो ती ठाउँमा पनि त बस्नु धेरै अड्डा हुन् तिनीहरू भनेर महाराजा परीक्षितजीले कलीलाई थाहा दिनुभयो कली तेर्नै बस्छु भनेर सिरोपर मान्छु भनेर हात जोडेर तयार भयो त्यो कुरा मान्नलाई ति दिएका स्थानमै निवास गर्नलाई त्यति गरेर महाराज परीक्षित आफ्नो राज्य शासनका काममा लाग्नु हो बिचरी महारानी इरावती सधैँ चिन्तित हुन्थिन् मेरो पतिदेवलाई यस्तो भवितव्य प्राप्त छ जङ्गलमा बिचबीचमा गइरहनुहुन्छ महाराज हजुर एक्लै नजाने गरिबस् धेरै समय वनमा जङ्गलमा नकाटिब कोही साथमा लिएर सवारी होस् र चाँडै फिर्ने व्यवस्था गरिरहे भनेर बार बार मनौती गर्थिन् तर जुन हुने कुरा छ त्यो भाइरै छोड्छ एक दिन महाराज परीक्षणजी वन भ्रमणको लागि जानुभएको थियो यस वनमा उस वनमा उस वनमा उस वनमा गर्दै विचरण गर्दा उहाँको घाँटी सुकेर आयो प्यास लागेर अनि एउटा आश्रमको नगिचेक पानी पानी कसैले मलाई पानी पिलाइदियोस् भनेर काल गर्ने कसैबाट कतैबाट पानी आएन ल्याएन कसैले पानी पाउनु अनि सायद मैले बाहिरबाट पुकार कसैले सुने आश्रम भित्रै गएर पुकार्छु भनेर भित्र जानुभएको थियो भित्र गएर हेर्दा त एकजना ऋषि ध्यान लगाएर बसेका रहेछन् महाराज परीक्षितजीलाई त आवेग आफ्नै आश्रममा आएर प्यासले पानी मागिराखेका छ त्यो चाहिँ त्यो चाहिँ त्यो प्यास मेटाइदिने ध्यान छैन त्यो चाहिँ होस् छैन बडा तपस्याको ढोङ गरिँदैछ त्यो ढोङ्गी पद्धति हो यो भन्ने भाव आयो र त्यहीँ अलिकति हेरे मरेको सर्पहरू छ धनुष्का टुप्पाले त्यसलाई उठाएर तिन लपेट बेरिदिनुभयो घाँटीमा र त्यहाँबाट निस्केर जानुभयो एउटा ऋषि कुमारले देखे र अनि जुन ऋषिको कण्ठमा त्यो मरेको सर्प बेरिदिनु भएको थियो महाराज परीक्षितजीले तिनका छोरालाई भने हेर तिम्रा पिताको भोर अपमान गरेर राजा परीक्षित भक्कर अहिले यहाँबाट आश्रमबाट मरेको सर्प घाँटीमा बेरिदिएर भनेर सुनाइदिए त्यसपछि नदाय न बायाँ केही विचारै नगरी ऋषि कुमारले तुरन्त कमण्डलुको आत्मा लिए र आजसम्म हे राजन हे महाराज परीक्षित जुन ऋषिका चरणमा बसेर तिमी राजनीतिका कुरा सिक्दथ्यौ असल धर्म स्थापनाका कुरा न्यायका अनुशासनका कुरा सिकाउ सिक्दथ्यो आज उनकै घोर अपमान गर्नमा तिमी उतार्नु भयो हेर आजका सातौं दिनका दिन तक्ष नागरिक डस्नेछ तिमीलाई त्यसैबाट तिम्रो मृत्यु हुनेछ भनेर तुरन्त श्राप दिए ऋषि कुमारले थीक था, थीक था। था था तो श्रापका शब्दहरू महाराज परीक्षा यो पनि भगवान् थाहा भयो नत्र त थाहै नै मरिनेर भन्दै त्यो पनि सौभाग्य मान्दै मनमि सन्तुष्ट हुँदै जानुभयो फर्केर दरबार राजपाठ वैभव सारा परित्याग गर्दै पहिलाको त राजकीय परिधान पहिरन पनि उतारेर सामान्य तपस्विरे धारण गर्ने पहिरन धारण गरेर महाराज परिस्थिति गंगाजीको किनारमा पुग्नुहुन्छ सारा ऋषिहरूलाई थाहा हुन्छ महाराज परिस्थिति गङ्गाजीको किनारमा पार्नु भएको छ भनेर अनि सम्पूर्ण ऋषिहरू पनि त्यहाँ जान्छन् अत्री वशिष्टवन शरदवान हरिष्ट नेमी भृगु अङ्गिरा पराशर विश्वामित उथ्य परशुराम इन्द्र प्रमेथि देवल आर किसेण भारद्वाज गौतम पिप्पलादि सारा ऋषिहरूको जमघट भयो महाराज परीक्षितजी जाम गएर बस्नु भएको सबैलाई हात जोडेर महाराज परीक्षितजी भन्नुहुन्छ हे ऋषि महर्षिहरू मेरो निकट मृत्यु आइसकेका छ सातौं दिनका दिन मेरो त्यस्तै भविष्य छ तपसीबाट डसिएर मर्नु छ मलाई भगवान् हरिका पावन गाथाहरू सुनाइदिनुहोस् जसबाट मेरो उत्तम गति होस् भनेर उहाँले प्रार्थना गर्नुभयो ऋषि महर्षिहरू एक सय एक योग्य हुनुहुन्थ्यो महान तपस्वी वयोवृद्ध अनुभव वृद्ध तपोवृद्ध विद्यावृद्ध ज्ञान वृद्ध सब प्रकारको परिपक्वता राख्ने युग युग खाएका महात्माहरू महाराज परिचिद्धिले एउटा सुन्दर सिंहासन सजाउनु बाहिर राखिदिनु र भन्नुभयो हे महात्माहरू हजुरहरूमध्ये किटेर यही हो यसै गर्नुपर्छ भनेर तोकेर भन्न सक्ने हुनुहुन्छ भने निकट मृत्युवालाले कसको भजन गर्ने के गर्ने भजन यजन सेवन सेवाका विधिहरू अर्चना इत्यादि कुन चाहिँ विधि गर्नुपर्ने हो र कसको चाहिँ गर्नुपर्ने हो तोकेर भनिदिनुहोस् हजुरहरूले हजुरहरूमध्ये जो तोकेर भन्न सक्ने हुनुहुन्छ यो सिंहासनलाई सुशोभित गर्नुहोस् र मलाई उप दिनुहोस् ज्ञान दिनुहोस् भनेर महाराज परिस्थितिले हात जोड्नुभयो ऋषि महर्षिहरू त एक सय एक योग्य हुनुहुन्थ्यो तर तोकेर भन्ने कोही थिएन एकजना भक्तिबाट कुरा उठाउँछन् हो तापनि ज्ञान र कर्मको सहयोग भएन भने भक्ति पनि अधुरो हुन्छ भनिन्छ बिना गरेर तापनि भनेर अर्काले कर्मबाट कुरा उठाउँछन् कर्म त जग हो महाराज करन्तु भक्ति र ज्ञानको उज्यालो मिलेन भने कर्म पनि जड हुन्छ भन्छन् अर्काले ज्ञानबाट भूमिका उठाउँछन् नै ज्ञान रहेन सत्रस पवित्र नै यो विद्य थियो ज्ञान जस्तो पवित्र र ठुलो कुरा त केही छँदै छैन जीवनमा तर भक्ति र कर्मको साथ मिलेन भने ज्ञान पनि हजुर हुन्छ भन्छन् कोही तर कोही किन्तु कोही परन्तु कोही तथा इत्यादि कुराहरू गरेर पूर्ण नगरिदिने त्यसरी तर भन्ने किन्तु भन्ने परन्तु भन्ने गमाइदिने त्यस्तै चलिरहेको थियो त्यत्तिकैमा सबले देख्दा देख्दै परमहंसमी जाँदै हुनुहुन्छ कतै बिचमा नारदजीसँग भेट भयो दुवैजना महापुरुषहरू नारदजीले सुखदेव स्वामीलाई दर्शन पाउने बित्तिकै हात जोडेर भन्नुभयो हे महा ज्ञानी ज्ञान निधि तटमा बहुत ठुलो महत्व छ सवारी हुनु परम आवश्यक छ महाराज परीक्षितजीले त्यत्र असंख अगणित रिचिहरूको बिचमा व्यस्तृत भएर रहँदा पनि जो चाहेको हो पाइरहनु भएको छैन हजुर त ज्ञान निदी सवारी होस् उहाँ गइदिनुहोस् महाराज परीक्षितजीको अपेक्षित कुरा प्रदान गर्नुहोस् भनेर निवेदन गर्नुभयो नारदजीले र हरिगण गाउँदै भिडियो बाटो लाग्नु यति सुन्दर रूप थियो भगवान् कृष्णकै झलक आउने जब उहाँ पुग्नुभयो पाएका गाडी कपाल पाकेका जमानादेखिका महर्षि महात्माहरू बुढा बुढाहरू सबै दुरुक्क उठेर अभिनन्दन गर्न लागेको सुखदेव स्वामीको श्री सुखदेव स्वामीको त्यसपछि महाराज परिचितजीलाई सन्देहको अंशै केही रहेन रक्तिभा यस्ता महान व्यक्ति हुनुहुँदो रहेछ उहाँ यति सानो कलिलो उमेरमा यत्र यत्र मनिषी महर्षिहरूद्वारा बन्दित हुने अब मैले केही यताउता गर्नु नै छैन उहाँ नै मेरा गुरु हुनुहुन्छ यो उच्च सिंहासनलाई सुशोषित उहाँले नै गर्नुहुन्छ र मलाई ज्ञान दिनुहुन्छ भनेर शुभगमनले आज मेरो जीवन सफल भयो म धन्य धन्यवाई अहो अध्यय ब्रह्मण सत्से क्षेत्र भन्नुभयो हजुरको कृपा प्रसारले आज हामी आदर्श क्षेत्रीयहरूमा यता उता अप्ठ्यारो अवस्था परेका थियौँ होला हामी कोही दिन आज मेरो त्यो स्थिति भयो मेरो वंश पावन भयो हजुर अतिथि बनेर कृपापूर्वक आज तीर्थतुल्य बनाइदिनु मेरो कुललाई ए गुरुदेव हजुरसँग मेरो एउटा प्रश्न छ निकट मृत्यु भएकाले कसको भजन कसको जप कसको ध्यान गर्ने के गर्ने ध्यान गर्ने जप गर्ने भजन गर्ने विधि पनि बजाइदिनुहोस् र कसको भन्ने पनि तोकेर भनिदिनुहोस् भनेर यस प्रकारले जिज्ञासा राख्नुभयो महाराज परीक्षितजी सुखदेव स्वामी सुनेर मन्द मन्द मस्कुराउनुहुन्छ जवाब दिन बाँकी चाहिँ चरमाको प्रश्न महाराज परीक्षितजीको यही प्रश्न सँगसँगै प्रथमका कथा सकिन्छ